करादे श्रोता आज तो कालो दिन हो इतिहास में राजा वीरेन्द्र को वंश नाशोन हो ले ले, यो कालो दिन किर्सने छन रही तो कालो दिन को याद में समझना में छी रिश्व समुदाय कालो दिन लज याद कर राजा वीरेन्द्रको वंशनाश भएको आजको दिनलाई हामी कालो दिन भन्न चाहन्छौँ तर त्यो कालो शुक्रबार नेपालको इतिहासमा नेपालीहरूले कहिल्यै नबिर्सिने दिनको रूपमा अङ्कित भएको छ त्यसैले सावंश राजामा राजा वीरेन्द्र प्रजातन्त्रमा विश्वास गर्ने र सबै नेपालीहरूको प्रिय राजा रा, नेपाली हुनुहुन्थ्यो त्यसैले नेपालीहरूले अझै पनि राजा वीरेन्द्रलाई र रा उहाँको परिवारलाई सम्झिरहेका छन् र सम्झिरहनेछन् त्यसैले आजको बाढी बहसमा हामी केही समयपछि साँच्चिकै त्यो कालो दिनको बारेमा तो मध्यरातको घटनाको बारेमा र त्यो कालो शुक्रबारको बारेमा विशेष कुराकानी गर्नेछौँ तर अहिले चाहिँ भने नेपालको समसामिक राजनीतिक घटनाक्रमको बारेमा हामी कानुनी पक्षको बारेमा आज चिरफार गर्दैछौँ संविधान सभाको निर्वाचनको विकल्प छैन संविधान सभाको निर्वाचन सम्पन्न गराउनको लागि सरकार कम्मर कसेर लागेको छ दलहरू पनि विवादित विषयलाई मिलाउनको लागि बैठक बसिरहेका छन् तर पनि चुनावको लागि संविधानसभाको निर्वाचनको लागि निर्वाचन ऐन मा देखिएको व्यवहारलाई कसरी मिलाउन सक्छन् त शीर्ष नेताहरूले कार्यदलले आज कार्यदलको बैठक छ भोलि शीर्ष नेताहरूको बैठक छ उच्चस्तरीय राजनीति समितिको बैठक छ त्यसले कसरी मिलाउन सक्छ आज हामी कानुनी पक्षको बारेमा बाँडी बहसमा म ऋषि धमालाई एउटा विशेष वार्ता उपस्थित भएको छु हाम्रो बिचमा यतिखेर हुनुहुन्छ एउटा यस्तो व्यक्तित्व हुनुहुन्छ सर्वोच्च अदालतको पूर्व प्रधान न्यायाधीश शर्मा हाम्रो बिचमा हुनुहुन्छ धन्यवाद अदालत पनि पाउनु भयो नि किन भन्छन् पङ्गु भो तर पङ्गु चाहिँ भइसकेको छैन लडकडाएको यो राजनीतिक माहौल बिग्रेपछि सबै संस्थाहरू विवादमा चानिन्छ नेपालमा मैले देखेको राजनीतिक माहौलै ठिक भयो यसको दोषभागे चाहिँ राजनीति कर्मीहरूले लिनुपर्छ राजनीतिक पार्टीहरूले अदालतलाई विवादमा पारेको पार्यो धेरै ठुलो विवादमा पार्यो नेपालमा अलिकति पनि अस्तित्व राखेर स्वतन्त्र रूपले कार्यरत रहेको अदालत विवादमा हुनु साह्रै दुःखद कुरा हो किन यसरी यो दुईवटा चिज हुनसक्छ एउटा साँच्ची नै विदेशीको चलखेल भनेअनुसार त्यो पनि होला अर्को हाम्रो राजनैतिक नेताहरू दूर दृष्टिकोण लिएको नेतै भए नेतै देखिनँ मैले मैले त के देखेँ भने तत्कालको लाभ हानी मात्रै हेऱ उनीहरूले नेपालको समग्र विकासका निम्ति नेपालमा लोकतन्त्रको स्थापनाको निम्ति जति प्रतिबद्ध हुनु पर्थ्यो ठिक त्यसको उल्टो विपरीत गए नेतृत्वले चाहिँ अहिले निकास दिन सकेन तर पनि सर्वोच्च अदालतको प्रधान न्यायाधीश जस्तो व्यक्तित्व चाहिँ किन नेताको प्रभावमा मैले आजसम्म पनि बुझ्न सकेको छैन मैले बार, -बार मिडिया मार्फत पनि भनेको हौँ बाबा प्रधान न्यायाधीश जानु हुँदैन उहाँ किन जानुभयो अब मलाई थाहा छैन त्यसको पछाडिको तपाईँलाई थाहा होला नि केही कुरा त दुइटा एउटा एउटा लोभ हुनसक्छ कि मेरो नेतृत्वमा चुनाव गराउन सक्यो भने मेरो धेरै ठुलो उपलब्धि हुन्छ तर त्यो आङ्कलन साह्रै फितलो किन भयो भन्दा नेपालको वस्तुपरक आङ्कलन भएन नेपालमा अहिले पनि देख्नुभयो जनतालाई ढाँट्यो जेठमा चुनाव हुन्छ भनेर भएन अब मङ्सिर भन्यो चुनावको माहौलै छैन राजनीतिक दलमा एकतै छैन चार दलको सिन्डिकेट मात्रै सर्वोपरि होइन चुनाव हुँदैन त्यस्तो अवस्थालाई आङ्कलन गरेर नजानु उत्तम विकल्प थियो तर किन सक्नु अब फर्कने त अवश्य देख्दिनँ मैले किनभने यदि पछाडि हट्नुहुन्छ भने इतिहासमा सर्वाधिक असफल व्यक्तिको रूपमा डरिनुहुन्छ हट्नुहुन्न भने चुनाव गर्न चाहिँ सक्नुहुन्छ चुनाव गर्न सक्नुहुन्न अहिलेको माहौलमा मैले देखेको तर उहाँले पनि म चुनाव गराउँछु भनेर भनिरहनु भएको छ मेरो मेरो सबभन्दा ठुलो धन्यवाद दिने मै नै हुनेछु यदि चुनाव गर्नुभयो भने तर अहिलेको परिस्थिति मेरो तर्फबाट आङ्कलन गर्दा चुनाव हुने माहौलै छ दुईवटा राजनीतिक दलहरू आपसमै एकता छैन राजनीति दलमा नै संशय छ कि चुनाव हुन्छ कि हुँदैन केही राजनीतिक दलहरूले चुनाव भाग नलिने निश्चयात्मक कदम अगाडि सारेका छन् कसैले पनि बिथोल्यो भने त्यो अवस्थामा मतदाता मतदान केन्द्रमा जान्छ तर पनि अहिलेको स्थितिमा यदि चुनाव गराउन सक्नु भएन भने मुलुकमा फेरि पनि होइन संविधानिक सङ्कट पनि आउँछ राजनैतिक सङ्कट संविधानिक सङ्कट त सुरु भइसक्यो किन सुरु भइसक्यो भन्दा राष्ट्रपतिज्यूले जसरी बाधा अड्काउ चाहिँ पुगाएर को नाममा संविधान संशोधन गर्नुभयो संविधानवाद त त्यही दिनदेखि मऱ्यो भन्छ कसरी मऱ्यो राष्ट्रपति अधिकार छैन र उहाँलाई बाधा अड्काउको व्याख्या हेर्नै भएन उहाँले यही सर्वोच्च अदालतले बाधा अड्गाऊ फुकाउने भने के हो भनेर राम्ररी व्याख्या गरेका छ बाधा अड्गा अन्तर्गत संविधान संशोधन होइन कि भइरहेको व्यवस्था चलायमान गर्नलाई केही बाधा आयो भने बाधा अड्काउ फुकाउने यहाँ त संविधानै संशोधन भयो बाधा अड्काउको धारा पनि भयो क्याबिनेटबाट अनुमोदन गरेर राष्ट्रपति कहाँ बाधा अड्गाऊ फुकाइसक्यो राष्ट्रपति चुप लाएर बस्न मिल्छ र राष्ट्रपतिको भूमिकै बडा विवादास्पद भयो अब यतातिर हामीले भन्यौँ राष्ट्रपति संरक्षक पनि हो यो संविधानको पालक पनि भयो अर्कोतिर हामीले के देख्यौँ भने संविधान भन्जन गर्नमा राष्ट्रपतिको पनि प्रमुख भूमिका रहेछ किनभने उहाँले रिकन्सिडर इट भनेर फिर्ता पनि पठाउन सक्नुहुन्थ्यो र बाहिर छापामा तपाईँहरूकै माध्यमबाट आएको पनि थियो तर उहाँले हतारपत्र स्वीकार जुन गर्नुभयो राष्ट्रपति पनि उम्मेद्वारले जरुर हो त्यसले गर्दा मैले भन्छु नि राजनैतिक नीतिहरू भन्जन भयो संविधानवाद खत्तम भयो यो अवस्थामा देश चाहिँ अहिले अन्यल छ कसैले पनि देशको यो भविष्य कोर्न चाहिँ अहिले सकेको देख्दैन मैले निकास दिनको लागि सक्नुभयो भने त उहाँ जस्तो सफल पात्र त नेपालको इतिहासमा कोही पनि रह विश्वास छ कि छैन अगाडि बढिरहनु भएको छ कि अथवा म उहाँलाई एउटा साधुवाद के दिन्छु भने सफल हुनुहोस् भनेर तर जम्मै सङ्केत के छ भने असफलतातिरै जान्छ सफल हुने लक्षण चाहिँ मैले दलका दल नेताहरूले चाह्यो भने त चुनाव हुन सक्छ होइन चाहनु पर्यो सबभन्दा राजनीति बिग्रियो भनेर मैले अघि नै भने कि राजनीतिक दलहरूले के गर्यो भन्दाखेरि जिम्मेवारीबाट भागे बहुदलीय व्यवस्थामा त दलीय दली शासनै हुनुपर्थ्यो नि जिम्मेवारीबाट भागे एउटाको काँधमा राखेँ बन्दुक अब त्यो काँधमा राखेर बन्दुक पड्काउनेमा तछाडै नछाड्दा एउटाले मात्रै बन्दुक पड्काएन एउटाले पड्कायो विपरीत दिशा तपाईँ धेरै पर पनि जानु पर्दैन राजनीतिक दलका चारवटा नेताको भाषण सुन्नु चारवटा नेताको विपरीत विपरीत तर्काउँ चाहे काङ्ग्रेसमा होस् चाहे एमालेमा होस् चाहे माओवादीमा होस् चाहे मधेसवादी दलमा होस् छैन अहिले निकास त आउँदैन आउँछ विरोध गरेर आउँदैन अब त बन्नु बनिसक्यो विरोध गरेर निकास त आउँदैन चुनाव हुने वातावरण बनाउनु पर्यो नि त त्यसको लागि त तपाईँहरू सबै लाग्नु पऱ्यो नि अनुभूजी त्यसको लागि म भन्छु चार दलको सिन्डिकेट भङ्ग हुनु पऱ्यो किन भङ्ग गर्ने किन भङ्ग गर्ने भने चार, चार दलले जे गरे त्यही मात्रै लागु हुने भयो चारले त्यही नै भङ्ग त्यही नै सबभन्दा ठुलो दुर्भाग्य नेपालको निम्ति भयो किन दुर्भाग्य भयो संविधान सभा खत्तम भइसकेपछि कुन दल ठुलो कुन दल सानो भन्ने कुरो चाहिँ सबै दल बराबर आइसक्यो त्यस अवस्थामा चार दलले बाहिर रहेका मधेसवादी दललाई पनि साथमा लिनु पऱ्यो माओवादीबाट छुट्टिएर गएका किरण वैद्यहरूलाई पनि साथमा लिनु पऱ्यो जति पनि स्प्लिन्टर ग्रुप छ साथमा लिएर पो निकास गर्नु चार दलले जे गर्यो त्यही हुन्छ भन्ने भावना आउँदाखेरि एउटा सामान्य मान्छेलाई पनि चार दलको बपोती हो र वर्चस्व छ कि छैन त्यो त भविष्यले देखाउला चार, चार दलभित्रै मादल बजाउने अरू पनि छन् नि चार दलले जे भने त्यही हुन्छ चार दलकै नेताले जसरी गर्छन् चार दलमै कति ऊ आइसक्यो भने एउटा जाबो निर्वाचन ऐन बनाउने कुरामा सहमति नभएर कार्यदल भन्ने क्यारेज अब त्यो कार्यदलमा पनि सहमति हुन्छ हुँदैन के कार्यदलले दिएको चिज पनि फेरि तारदलले सहमति गर्छन् कि गर्दैनन् के त यस्तो अन्यलको वातावरणमा चुनाव कसरी हुन्छ नि त्यो पदमा गएपछि त पहिले नै म चुनाव गराउनु केही फरक पर्दैन भन्नुपर्छ उहाँको ठाउँमा तपाईँ गए पनि त्यही भन्नुपर्छ अर्को गए पनि त्यही भन्नुपर्छ जानु नजानु आफ्नो ठाउँमा थियो भइसकेपछि त म चुनाव गराउनु सक्छु गर्छु भनेरै अठोट गर्नुपर्छ तर वातावरणले उहाँलाई चुनाव गर्न दिएको छैन तर पनि त राजनीतिमा असम्भव भन्ने त हुँदैन पर्सेन्टको सम्भावना बाँकी रहे पनि सम्भव हुन्छ तर अहिले हामीले आङ्कलन गर्ने भने त आजको वस्तुपरक तथ्यलाई लिएर आङ्कलन चुनाव गर्न त धेरै समय बाँकी छ महिना बाँकी छ महिना बाँकी छ त्यसको निम्ति केही ग्राउन्ड वर्कहरू चाहिएन छ महिना बाँकी छ भने बस्नु होला चार महिना बाँकी होला त्यसपछि बाँकी छ भने बस्नु होला तिन महिना बाँकी होला यो अब त चुनाव हुन सक्दैन फेरि जेठमा सार्नु दलका नेताहरूले चुनाव चाहेका छैनन् कि क्या हो मलाई कता कता लाग्छ दलका नेता एक अर्कोसँग प्रसिट यसले बढी सिट ल्याउँछ कि त्यसले बढी सिट ल्याउँछ कि अनि समानुपाति बख्रा अब समानुपातिकै कुरा गरौँ समानुपातिमा बखडा त सुरु भइसक्यो नि समानुपातिको सिट सङ्ख्या सहमति गरेर पनि सिट सङ्ख्या बढाउने कुरा आयो सहमति त भएन र समानुपा टोटल सिट सङ्ख्या घटाउने सहमति त भएकै थियो नि तर फेरि छ सय एकै कुरा आयो फेरि जनजातिका दिमान्ड त्यत्तिकै छ कि पूर्ण समसँग सा यो चाहिँ ऊ हुनु समानुपातिको हुनुपर्छ भनेर त्यसले गर्दा यस्तो विवादलाई चिर्ने जुन संयन्त्र हो त्यो संयन्त्र समितिको जुन चिर्न सकेन त्यसको छैन औचित्य त चार दलको मात्रै औचित्य छैन यदि उच्च स्तरीय राजनीतिक संयन्त्रमा अरू दल पनि सामेल हुने हो भनेर माघको माघ र पूर्तिको सिद्धान्त जहिले पनि के हो भने तपाईँलाई दुईवटा चिज चाहिन्छ भने दसवटा माघ हुनुहुन्छ अनि पनि दुइटा चाहिँ दिन्छ दुइटा नै माग्नुभयो भने दुइटा पनि पाइँदैन त्यसमा माग त धेरै हुन्छ पहिले नै उहाँहरूले राखेको माग छ नि सिधा रेगिङको नेतृत्वको सरकार विघटन हुनुपर्छ भनेर त्यो सम्भव छ अहिलेलाई सबै राजनीतिक दलमा सहमति हो भने त सम्भव किन नभने किन नहुने हुन्छ संविधान त दुर्घटनामा गइसक्यो परिसक्यो अब अहिले त पेस विकल्प के हो त्यो पो सोच्नु त मैले पहिले पनि भनेको छु कि क्षति हुन्छ तर कमभन्दा कम क्षति कम लोकतान्त्रिक मान्यतालाई गरेर अगाडि बढ्ने किन संविधानले निकास थिएन अहिले पनि त संविधानले निकास नदिएर क्षति गरेरै गएको हो नि कसरी हटाउने तपाईँ संविधान जुन किसिमको अहिले हामी बहस गरिरहेको छौँ त्यो सम्भावना छैन राज कसरी आउनुभयो संविधानले दिया थियो मिलेर हो अब दलहरू मिलेर हटाउनु पनि सकिन्छ वहां हूं पूर्व प्रधान न्यायाधीश अनुप्रा शर्मा वहांसंगरा हम कई समय पच्ची प्रस्तुत करने तरह आज दरबार हत्याकांड दिन हो राजा वीरेन्द्र को वंशनाश नेपाली कहीं बिर्स में आज हम एशेष कुरा हम हो राज दरबार सचिव रही सक्का एकदम कुशल व्यक्ति नारायण श्रेष्ठ नारायण जी कार्यक्रममा स्वागत गर्न चाहन्छु धन्यवाद आजको दिन छ नि त यो नेपालको इतिहासमा मात्रै होइन त्यो घटना कसरी भयो भन्ने कुरा तपाईँलाई थाहा था छ था, नारायण प्रसाद श्रेष्ठज्यू मलाई केही पनि थाहा छैन घटना पछि तपाईँ दरबार पुग्नु भयो त्यतिखेर होइन म त्यति बेला अमेरिकामा मेरा मेरो छोराछोरीहरू अमेरिकामा बस्छन् काम गर्छन् अनि त्यहाँ म त्यहीँ थिएँ तर त्योभन्दा त्यो घटना घट्नुभन्दा लगभग तिन महिना अगाडि मैले उहाँको दर्शन पाएको थिएँ त्यति बेलामा कुनै पनि मैले त्यस्तो सङ्केत कुनै पनि मैले भेटाएको थिइनँ उहाँ कस्तो राजा हुनुहुन्थ्यो तपाईँले लामो सङ्गत गर्नुभयो नारायण प्रसाद श्रेष्ठज्यू भनिदिनुहोस् न उहाँ मेरो दृष्टिमा उहाँ सबभन्दा उहाँको सबभन्दा इम्पोर्टेन्ट क्यारेक्टरमध्येमा मलाई के लाग्छ भने उहाँ अत्यन्त प्रेमी देशभक्त राष्ट्रभक्त र अपार जनतालाई अपार माया गर्ने राजा भइबक्सिन्थ्यो उहाँको सबभन्दा ठुलो कुरा उहाँको भनौँ हार्टबिट भनौँ उहाँको मुटुको धडकन नै के थियो भने देश प्रेम थियो राष्ट्र प्रेम थियो र जसरी उहाँको बुवा श्री पाँच महेन्द्रले म मरे पनि मेरो देश बाँचिरहोस् भन्ने भावना राखिबक्सन्थ्यो ठीक त्यसै गरिकन उहाँ त्यो उहाँको सुपुत्रले पनि त्यही भावना सम्पूर्ण रूपमा राखिबक्सन्थ्यो मलाई लाग्छ यदि श्री पाँच वीरेन्द्र फर्किबक्स नै हो भने भेटबाट राजा वीरेन्द्र जनताको प्रिय राजा हुनुहुन्थ्यो सबैलाई थाहा छ होइन सबैले मनन गरेको कुरा हो होइन तर नेपालमा छ नि यो राज संस्थाको जुन छ नि अन्त्य भयो होइन तपाईँलाई था थाहा छ नि किन भयो यदि वीरेन्द्र यतिखेर नेपाली जनताको सामु अथवा हाम्रो सामु भएको भए त्यो दिनलाई तपाईँ कसरी परिकल्पना गर्नुहुन्छ नारायणजी हाम्रो देशमा हामीले के पायौँ भने नेताहरू थुप्रै पायौँ तर राजनेता एउटा स्टेटम्यानहरू भनौँ हाम्रो मलाई देशको दुर्भाग्य के भने हामीले बिपी राजा मात्रै घुमाएनौँ बिपी कोइरालालाई पनि घुमायौँ तपाईँले छ नि यदि बिपी कोइराला जस्तो राजनेता यहाँ भइदिएको भए हामी स्लोली एकदम राम्रो संसारभरमा चलेको या प्रजातन्त्र बन्नुहोस् लोकतन्त्र बन्नुहोस् हामीमा हामीलाई संवैधानिक राजतन्त्र यस मानेमा पनि चाहिन्छ कि देशको अखण्डता राष्ट्रियता एकता बचाउनको लागि पनि संवैधानिक राष्ट्रिय राजतन्त्र राज संस्था हुने हुनुपर्छ भन्ने मेरो अटल विश्वास छ तर पनि अब त्यो त इतिहास मात्रै भइसक्यो नारायणजी अब त सम्भव छैन होइन त्यो चाहिने सम्भव होला नहोला त्यो पनि म अब जनताकै हातको कुरा हो त्यो अब अहिले अहिले हाम्रा नेताहरू यदि हुन्छन् राम्रो गर्छन् भने ठिकै छ नत्र मलाई के थाहा तर पनि बिपी कोइरावाला जुन किसिमको छ महेन्द्र होइन वीरेन्द्रको बिचमा त एकता हुन सकेन नि तपाईँलाई थाहा छ नि राजा वीरेन्द्रबाट उहाँलाई औषधि खर्च दिएर सबै भएकै थियो क्रमिक रूपमा भएको थियो यो छ्यालिस सालको संविधान जुन थियो त्यो कुरा पनि त राम्रै उसमा भएको थियो एउटा राम्रै एउटा अन्डरस्ट्यान्डिङको आधारमा आएको थियो अघि र त्यसमा चाहिँ नै हो अहिले जति पनि पार्टीहरूले उठाएका एजेन्डाहरू छन् तिन तिनीहरूमा पनि धेरै कुरा मनासिब नै छन् राम्रै छन् जस्तो दलित जातिहरू शोषित जातिहरू पीडित जातिहरूमा सोसियल जस्टिस हुनुपर्छ भन्ने कुरा त राम्रै हो नि त्यसमा हामीले समावेश गर्दै जानुपर्छ जनताको भावना अनुसार काम हुनैपर्छ त्यसमा शङ्का छैन तर क्रमिक रूपमा देश पनि रहोस् जनता पनि रहोस् सबैको भलो होस् भन्ने भावनाले हामी सबै हिँड्नुपर्छ लोकतान्त्रिक बाटोमा तपाईँले लामो संगत गरेको राजा वीरेन्द्रलाई चाहिँ छ नि तपाईँसँग भएका कुराहरू होइन र उहाँले चाहिँ नेपालका सबै राजनेताहरूसँग राम्रोसँग कुराकानी गर्नुहुन्थ्यो होइन मलाई पनि केही कुराहरू थाहा थाहा छ होइन तपाईँले अहिलेको स्थितिमा उहाँका केही कुराहरू बताइदिनुहोस् जो नेपाली जनताले अझै पनि सम्झन योग्य होस् मैले यहाँ निवेदन गरिहाले मलाई बारम्बार यो हाम्रो देशको सिमाना बारेमा अलर्ट गरिबन्थ्यो राष्ट्रको सिमानाको रक्षा हुनुपर्छ है हरेक साइडबाट त्यो त्यो चाहिने सिमानाको रक्षा हुनुपर्छ भन्ने कुरा देशमा शान्ति हुनुपर्छ र शान्ति र सुरक्षा हुनुको लागि न्याय हुनुपर्छ कुनै पनि जनता पीडित हुनु हुँदैन भ्रष्टाचार अन्याय अत्याचार हुनु हुँदैन भन्ने उहाँको दृढ विश्वास थियो यदि अन्याय अत्याचार भ्रष्टाचार हुन्छ भने त्यहाँ चाहिँ विद्रोह हुन्छ भन्ने भावना उहाँमा थियो र उहाँ चाहिँ विद्यार्थीको रूपमा मलाई भन्ने हो भने उहाँ उहाँले चाहिँ विश्व भ्रमण गरेको एक एकजना महान राजा भइबस्छन् थियो र उहाँ हरेक देशको असल असल कुराहरूलाई लिएर समावेश गरेर हाम्रो देशमा पनि त्यस्तै गर्न पाए हुन्थ्यो भन्ने भावना उहाँ राखिप्छन्थ्यो र व्यक्तिगत रूपमा भन्नुहुन्छ भने उहाँलाई म कसरी सम्झन्छु भने हि वाज ए मोस्ट सिन्सियर एज ए पर्सन अत्यन्त इमान्दार अत्यन्त देश ठुलो महान् देश देशभक्त राजान्थ्यो र रा अब जनताको कुरा कति सुनिब्छन् इतिहासमा उहाँसँगै धेरै ठाउँमा पुग्नु भएको छ जनताको घर घरमा होइन होइन हो बताइदिनुहोस् जनतासँग कसरी कुरा गर्नुहुन्थ्यो र जनता र उहाँको सम्बन्ध कस्तो थियो वीरेन्द्र र जनताको सम्बन्ध अत्यन्त सौहार्दपूर्ण थियो जनताले उहाँले माया गर्थे उहाँले पनि माया गरेबन्थ्यो जनताले चाहिँ उहाँबाट के अपेक्षा गर्थे होइन जनताले अपेक्षा गर्ने न्याय जनताले गर्नुपर्ने न्याय अब सबैले खोज्थे काम पाउँ माम पाउँ न्याय पाऊ निसा त सबैको चाहना हुन्छ अहिलेको स्थितिमा छ नि नेपालमा छ नि जसरी राजनीति स्थायित्व हुनुपर्थ्यो होइन विकास हुनु पर्थ्यो सम्पन्न नेपाल हो होइन जुन किसिमको परिकल्पना छ नि नेपाली जनताले सम्पन्न नेपालको परिकल्पना गरेका छन् नि होस् भन्ने चाहना त सबैको छ नि नारायणजी तर यो हुन सकेन भनेपछि राज संस्थावादी जुन छ नि अझै पनि र प्रजातन्त्रवादीहरू छ नि मिल्न नसकेको कारणले नेपालमा यो भएको हो त उसो भए मलाई लाग्छ मानेमा त्यो अवश्य हो यो यदि श्री पाँच वीरेन्द्रले आफ्नो कोरोनेसनको भाषणमा यो राज संस्था राजा राजाको लागि होइन यो जनताको लागि देशवासीको लागि हुनुपर्छ भन्ने कुरामा बारम्बार दोहोऱ्याइ तेह्राइ हुकुम बसेको थियो राज संस्था राम्रै व्यक्तिको लागि होइन जनताको लागि र अब, अब त्यति बेलामा जे जति काम भए मलाई लाग्छ राम्रैसँग भयो जस्तो लाग्छ त्यसमा छुटपुट होला इम्परफेक्ट पर्फेक्ट त थिएन अवश्य पनि थिएन नत्र छालिस सालको जनआन्दोलन किन आउँथ्यो कयौँ जो त्यसमा कमी कमजोरी थिए तर कमी कमजोरीलाई हटाउँदै देश विकासको बाटोमा जानुपर्छ जस्तो भनौँ न उहाँले जन्मसङ्ग्रहको पनि होइन जुन हामीले अहिले कुरा गर्दाखेरि दुई आ, साल। साल ओ, ओ, बीपी मलाई थाहा भएअनुसार र उहाँहरू त आन्दोलन महिना लाग्नु भएको थियो नि अनि साधन राजा वीरेन्द्रबाट के इच्छा राखेको छ भने अल्टिमेट यो सर्वोपरि के भने सर्वोपरि शक्ति सर्वोपरि इम्पोर्टेन्ट आइडेन्टिटी त उनी हो इन्टिटी त जनता हो त्यसमा जनताले जे भन्छन् म त्यही गर्छु भनेकन जनमत सङ्ग्रहमा गरिब त्यसलाई चाहिँ बिपी एज ए ग्रेट लिडर उहाँले सिरोधारै गरिनुभयो रिजल्ट जहाँ आयो बिपी कोइरालाले उहाँले स्वीकार गरिब गर्नुभयो उहाँले बिपी कोइराला र वीरेन्द्रको सम्बन्ध कस्तो थियो त पछि मलाई लाग्छ मलाई जहाँसम्म थाहा छ अत्यन्त राम्रो थियो उहाँहरूको बिचमा संवाद भइरहन्थ्यो भइरहन्थ्यो र उहाँलाई त्यो मेडिकल ट्रिटमेन्ट जा जानुभन्दा अगाडि विदेश जानुभन्दा अगाडि श्रीपास वीरेन्द्रले मलाई पनि थाहा छैन वान टु वान उहाँको मिटिङ भएको थियो उहाँले जे जे कुरा राजा वीरेन्द्रले डुज एन्ड डोन्ट्स भन्ने मलाई चाहियो भन्ने इच्छा राख्नुभयो बिपी कोइरालाले अनि डुज एन्ड डोन्ट्स मेरो तर्फबाट यो यो भन्ने जुन कुरा भन्नुभएको थियो ए त्यो चाहिने बिपी कोइरालाले लिट्रली फलोड त्यहाँदेखि नै मन्त्र मुग्ध थिएँ त्यसपछि छ नि बिपी पछि गणेशमान सिंहजी होइन कृष्ण प्रसाद भट्टराई गिरिजा प्रसाद कोइराला मनमोहन अधिकारी सबै नेताहरूसँग कुरा हुन्थ्यो होइन दुई हजार छिस सालको प्रजातन्त्र जुन आयो नि आन्दोलन पछि छ नि यसलाई तपाईँले कसरी हेर्नु भएको छ त्यतिखेरको सम्वाद के थियो होइन उहाँको असाध्य राम्रो सम्बन्ध थियो गणेशमानजीलाई त ल अब तपाईँ प्रधानमन्त्री हुनु पर्यो भनेर उहाँलाई निमन्त्रणा भएकै थिए भएकै हो गणेशमानको एउटा अत्यन्त महान त्यागी व्यक्ति उहाँले त्यत्रो त्याग गरेर होइन मेरो हेल्थ त दिँदैन भनिकन उहाँले त्याग गर्नुभयो अनि कृष्ण एउटा नोबल पर्सन एउटा एउटा के भन्ने एउटा चरित्रवान एउटा कट्टर प्रजातन्त्र प्रेमी सबै उहाँहरूलाई उहाँ उ्रद्धा छ नारायणजी राजाहरू पनि प्रजातन्त्रवादी हुँदा रहेछन् है हुनै पर्छ हुँदा रहेछन् होइन वीरेन्द्र त प्रजातन्त्रवादी राजा हो त सबैले माग्छन् सबैले स्वीकार छन् पूर्व राजा ज्ञानेन्द्रलाई त त्यसरी मान्छेले हेर्दैन नि त फेरि पनि अब त्यो त्यसमा केही कमजोरी भए मलाई जहाँसम्म लाग्छ उहाँको इन्टेन्सन खराब हो भन्ने कुरामा म भन्न सक्दिनँ म त्यसमा मान्दिनँ तर उहाँबाट गल्ती भए गल्ती होइन भुल होइन ठुलो ठुला ठुल्ठुला भुल भए धेरै मिसअन्डरस्ट्यान्डिङ भयो हिजो तर जे भयो देशमा राम्रो होस् जेठ उन्नाइसलाई तपाईँ चाहिँ अहिलेको स्थितिमा छ नि तो कालो दिनलाई हामी जसरी अहिले व्याख्या विश्लेषण गरिरहेछौँ नेपालको साइन राजाको इतिहास हेर्ने हो भने होइन तपाईँको वीरेन्द्रको वंशनाश भएको दिन हो उहाँको परिवारको होइन त्यो घटना किन भयो होला कसरी भयो होला तपाईँ अनुमान गर्न सक्नुहुन्छ नारायणजी आ... म अनुमान गर्न सक्छु तर अनुमान गरेर के आ, आ, आ, आ, आ, आ, उसमा छैन अब जसरी अब टाइम समयले त्यो कुरा बिस्तार बिस्तार जनताले बुझ्दैछन् कसरी भयो होला क्या पारिवारिक कलाले भएको हो कि अथवा कुनै राजनीतिक षड्यन्त्र यताउतासँग के थाहा छ भने श्री पाँच ज्ञानेन्द्र भूतपूर्व राजा श्री पाँच ज्ञानेन्द्र पारस उहाँका कुनै पनि सन्ततिहरू अत्यन्त, अत्यन्त, अत्यन्त, है तपाईँ प्रष्ट हुनुहुन्छ यसमा दरबारबाट कुनै पनि खेल भएन वीरेन्द्रको वंशनाश अन्त्य गर्नको लागि अब कसको षड्यन्त्र सक्दिनँ तर म खालि के भन्न सक्छु भने राजदरबार भित्रको यो चाहिँ षड्यन्त्र होइन कहाँको षड्यन्त्रको यन्त्रको बुझे गर् नेपाली जनताले छ नि गाउँ गाउँमा बस्ती बस्तीमा अझै पनि छ नि यो दरबार हत्याकाण्डलाई सम्झिरहेका छन् कहिल्यै पनि बिर्सदैनन् त्यसैले आजको दिन मलाई तपाईँले बताइदिनुहोस् त्यो कालो शुक्रबार त्यो कालो दिनको बारेमा बताइदिनुहोस् उसो भाइ के तपाईँलाई लाग्छ वीरेन्द्रको हत्या दिपेन्द्रले गरेको हो त किन पिता पुत्रको सम्बन्ध राम्रो भएन पछि किन भएन के कारणले भने तपाईँले दरबारमा बसेर लामो समय काम गर्नु भएको व्यक्ति हो नारायण ना। श्रेष्ठ त्यो बेलामा मलाई भन्दा पनि त्यति बेलाको जुन प्रधान न्यायाधीशबाट जुन रिपोर्ट लेखिया छ त्यसमा त्यो राणा जुन रिपोर्ट छ त्यो मलाई धेरै मात्रामा राम्रो लाग्छ मलाई थाहा भएको मेरो स्रोत मेरो जानकारीको स्रोत उहाँहरूको रिपोर्ट हो र उहाँको रिपोर्टमा प्रति म अत्यन्त आस्था राख्दछु होइन रिपोर्ट त सबैलाई थाहा छ कस्तो रिपोर्ट, कस रिपोर्ट आयो भन्ने कुरामा त्यो बाहेक मलाई अरू केही थाहा छैन त्यसबाहेक अरू कुरा मैले केही जोड्न सक्दैन त्यसबाहेक अरू कहीँबाट षड्यन्त्र भयो कि भन्न खोजेको मैले मलाई थाहा छैन त्यो रिपोर्टलाई नै हामीले आधिकारिक मान्ने कि अन्य केही तथ्य सत्य पनि बाहिर आउन सक्छ दरबार हत्याकाण्डको बारेमा आ, एला आ, आ, आ, मा, कुरा मेरो आधार भनेपछि तर पनि तपाईँलाई थाहा भएको एउटा बताइदिनुहोस् न के कारणले थिएन प्लिज अनि अब के भने अब त्यो त रिपोर्टमै छ नि उहाँहरूको सायद ऊ त्यो के अरे के सन वान्टेड टु म्यारी सम वान हुम द प्यारेन्ट्स प्याप्स म मलाई डिड नट एप्रुभ त्यसबाट खटपट भयो कि भने अरू अहङ्कारको लडाइँ भयो सबभन्दा ठुलो अहङ्कारको लडाइँ भयो उनको मलाई के लाग्यो भने राणा भाजीहरूको प्रधान न्याधीशहरूको त्यति बेलाको जुन रिपोर्ट छ त्यो पढ्दाखेरि मलाई के लाग्यो भने त्यसमा सातवटा म डी जोड्छु दिपेन्द्र in love with devyani desperately hmh orko di fell in love hmh hagi became desperate hmh ran into depression hmh when he he found obstruction bhanuna he was not allowed to go ahead hmh he took drinks and he went into drugs hmh and got hold of deadly weapon hmh and ultimately led to total the most tragic disaster in the history of man. Naranji, you have to do business with someone. We have to come very well. Thank you very much. Body boss, I have to do business with someone with you. So we have to do very well. I am the one who has to do business with you. And we have to do the best of the Shri Parmeshwar. And we have to do all the people who have to do it. थ्याङ्क्यु सो मच नारायण प्रसाद श्रेष्ठ हामीलाई समय दिनुभयो धन्यवाद उहाँ दिन हुनुहुन्थ्यो रातदरबारका पूर्व सचिव नारायण प्रसाद श्रेष्ठ आदरणीय श्रोता नेपालमा वीरेन्द्र राजा वीरेन्द्रको वंशनाश भएको दिन कालो दिन हो आज जेठ उन्नाइस गए का कालो शुक्रबार पनि हो त मध्यराति वीरेन्द्रको दे वंशनाश भएको थियो त्यसैले नेपाली जनताले जहिले पनि यो दिनलाई यो कालो दिनलाई सम्झिरहनेछन् र रा राजा वीरेन्द्र प्रजातन्त्रवादी राजा हुनुहुन्थ्यो त्यसैले नेपालमा जन्मसङ्ग्रहको पनि प्रस्ताव आयो जन्मसङ्ग्रहको सङ्ग्रह पनि भयो त्यसपछि दुई सालको जनआन्दोलनपछि नेपालमा प्रजातन्त्र आयो हामीले लोकतन्त्रमा विश्वास गर्ने हामी सबैले लोकतन्त्रवादीहरू प्रजातन्त्रवादीहरू हामी चाहन्छौँ नेपालमा दिगो साँच्चीकै शान्ति लोकतन्त्र र नेपाली जनताको चाहनाहरू अनुसार स्थायित्व राजनीति रा स्थायित्व र सम्पन्न नेपालको परिकल्पना हामी गर्नेछौँ र त्यसको लागि संविधान सभाको चुनावको विकल्प छैन आजको कार्यक्रमबाट प्रबन्धिक मित्र नन्दु गेलाङलाई धेरै धेरै धन्यवाद दिँदै म ऋषि त मलाई पनि बिताउन चाहन्छु रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगाहर